सालिदानी ल गाडी चढ्ने ठाउँ आइपुग्यो ल चढौ चढौ बसमा चढौँ चढि नै हो त बिनाज अ चढै त भने ल चढ चढ अनि हिँड्नु वि चप्ल त यहीँ मुनि राखेर जान्छ नि है होइन चप्पल लाउनु पर्यो भने माथि नै बोकेन न चढिदिएर बसमै बोक्यो भइहाल्यो मलाई कस्तो अठार राखेँ यहीँ राख्छ फेरि बसबाट झरिस फेरि होला नि ल ल हुन्छ जसरी किन्ने परिहाल्छ ल चढा लप यहीँ राख्छ है त अहिले सम्झाइदिनु है मैले बिसी भने नि ल ल एज भिदा होइन गाडीतिरै हेरेर बस्यो हेर्नु न कस्तो रमाइलो ठाउँ रहेछ है ल चाली डा राम्रोसँग बस अब गाडी चलिसक्यो राम्रोसँग बस है यता सभातिर गाडी सके राम्रो बसो ते का? चिरुण चिरुण पथारी पथारी का गारी गारी है? का ानी पनि गाडी चढाइ बेला यस्तै लाग्छ लच्चुपुना ल पोकरा आइपुगे पोकरा आइपुगे ल ओर्लि ओर्लि पोकरा बर्लिउ है पोकरा बर्लिउ अ म कुतीच रु पोहरा गय म त कस्तो रमाइलो भइराथ्यो ए ल ल साली नानी यस्तो रमाइलो त कति बाकी छ बाकी छ ल ओर्लिउ अब ओर्लिउ हसस आश विनाजु लो हैन के एता उता हेरेको साली दाइले के भयो अनि मैले अघिन यनेर बस्छर्ने बेलामा मेरो चप्पल यही मुनि राखेकी थिए त अहिले त छैन विनाजु कोले चोरेछ ल हेर साली नानी पनि बस चढाइ यहाँ पाइन्छ त ल चुलागेर ल हेर त ऊ यो नजिक हेर त ऊ यो फेवातालो हेर त अनि यही बस मुनि त यही बसमा त छौँ नि त छैन उता गाउँमा पो राखे त अब यहाँ त सहरमा आइपुग्छ बसले बोकेर ल्याएको नि त यहाँसम्म थिएन मेरो मम्मीले चप्पल मार्नुहुन्छ पर्दैन अहिले म अर्को किनिदिन्छु ल ल एउटा फेवा तालि मा साई पोहरामा बसेपछि एक हप्ता भइसक्यो साली नै ल आज त मङ्गलबार जस्तै पनि पौर्ण वर्षा वाह आमाले गाली गर्ने बेला भइसक्यो होला रोलो भिनाज गुइयालो म हान्नु हुन्छ ममीले फेरि हैन एक एक हप्ता भइसक्यो मेरी कान्छी छोरी दिदीकोमा जान्छु भनेर गाकी अब यो फोन खै के के जाति गरौ भने पनि आफु त बूढी मान्छे त्यो के भन्छ मोबाइल भन्छ के के हो त्यो पनि छैन एले त दिनु दुःख दिने भइ बा ए के कता घुम्न गएर भनेबस नु भनेर अब मम्मीमा बसेर फतफता बरु तपाईँ घर जानु फेरि दिदीले एक हल्त भयो जाँई ससरालाई आउनु भएको घर किन फर्कनुहुन्न भन्ने आउनु भयो भने बर्बाद हुन्छ के गर्नु होला मलाई त डर पो लागिरहेछ नडरौ नानी नडराउ म आधुनिक जवाई हुने ममीलाई फकाऊ है तिमीले दिदीलाई फुकाउने जिम्मा चाहिँ मेरो अब तिमीले भन्डालौ कसरी भनेर यो छ नि यो छ नि यो पोखराको चिनो दिदीको हातमा यो पोखराको चिनो दिदीको हातमा दिदी भन्छु थापा नथापा हातैमा माया चिनो माया अनि त मकै हाथ मा, माया को चो मयालू था ना था हाथ मा, माया को चीनो मयालू चाल उड़े रुमाला पुछा पुछ पसिना बगाइदेला गजालु पुछा न पुछा पसिना बगाइदेला गजालु तिम्रै भने मेरो जाल रुमाला तिम्रै भनेर मेरो जाल रुमाला बोला तपाईं यही बाहिर बस्नु म गोडमा जानछु ममीरा फकुनन पर्यो नि अनि ममीरा सँगै आउँछ ममीरा सालीपुरानो आएको भन्नु नि फेरि पोकेर घुम्न गाको भने सिङको पाउनु भयो भने त के गर्ने होला नडराउ कि साली नडराउ तिम्रो भेना हुती हारे पनि छैन के जाउ जे पर्छ पर्छ परेको म बेअर्छु के को डर ल ल म गए ममी के गडे बस्नु बा हैन तला अलि कति पनि बाऊ आमाको दैया माया लाग्दैन भने कान्छी हैन म बुढीलाई कति काममा दलाउँछेस तेरा बाऊ उस्तै हल्लाउरा जन छोरीले सगाउली भन्यो उही बाऊ गोता गई छ किन यति का दिन सम्म दिदीको घर बस्नु परेको एक दिन बसेर आए कि भयो हुन्थेन के गर भने माने पढ्नु छ भनेर टाड्छे खै के गर्नु हो यससँग त केही नलाग्ने भो <laughs> <laughs> के गर्नु त मम्मी दिदीले नि एक हप्ता नबसी आउने दिनु भएन त आउने त भनेको त हो नि जैले पनि मम्मी चाहिँ मलाई नै गाली गर्नुहुन्छ कहाँ गाली गरेको छु र अब तैँ त तो छेस घरमा बाबु कता कता अब तेरा दाजु विदेश गएको यतिकै वर्ष भइसक्यो आउने 어떻 पत्ता छैन तेरी गाली गरेको पनि त छैन पढाई छुट्यो भनेको पो त मैले पुरो बोझ न आमाको माया न ल ल घर जाऊ विनाज एक्लै बसिरहनु भएको छ तपाईलाई थाहा छैन कि मम्मी क्याम्पस स्कुल जस्तो सधैँ जानु पर्दैन के अनि क्याम्पस मा त पढ्न जाने पनि होइन हैन अनि के गर्न जाने हो लेज हो कि क्याम्पस के भन्छन् कुनैतिर क्याम्पसमा त रमाइलो गर्न जाने हो कि मम्मी गीतै छ नि क्याम्पस पढ्न <laughs> सरले उता पढाउने हामीले आँखा सुधाउने चित्त बुझाउने बस्यो भानी पढाइतिर छैमा नचाने कामस पढ्न आउने ए काम्पस पढ्न आउने सरले उता पढाउने हामीले आँखा जोधाउने चित्त मा पनि ढेन्जर ढेन्जर गीत पो सुन्न थाल्नुभएछ के हो मम्मी कहिलेको याद आयो तपाईँलाई के थाहा पाइएन कसरी जानु के गर्नु था मम्मी त्यतिखेरको समय नै त्यस्तै तालीपुरयाउन छोरीलाई पठाउनु भए नि हुन्छ नि ज्वाई साहब के छ छोरीको हालखबर आउँछे मम्मी आउँछे छोरी पनि आउँछे तर पनि प्रत्येक मंगलबार चाहिँ म आउँछु मम्मी मंगलबार ससुराली नाइ मेरो चाहिँ त्यतै बुझ्दैन दिदीले पनि त्यही भन्नु भएको है विनाजु मैले त अझ दिदी आउने भए मै लिन आउँछु भनेको मलाई गाडीमा हिँडेपछि त्यतै सन्चो पनि हुन भिनाजु नै जानु हुन्छ भन्ने हुनुन्थ्यो सानै देखि अलि रोगी रोगी थि काम काम भनेर हिड्दा हिड्दै त्यति ख्याल गर्न पनि पाइएन ल है ज्वाई अब तपाईलाई क्यारे ुढी भएपछि सबैलाई यही समस्या देखा पर्छ कानै सुन्नु तपाईँ अब हामीले कहाँ काी खुसी गरेका छौँ त यसो खोकी लागेर यताबाट फर्केको तपाईँलाई त्यस्तो लाग्यो मम्मी क्याम्पसतिर गएर आउँछ साथीभाइहरू पनि कस्तो न्याचो लागि त एक्लै भइहाल्छ नि यसो गफ गरेर बस्दै गर्नु न म आइहाल्छु नि ए साली नानी एक्लै हुन्छ कि म प्लिज मलाई छोडेर नजाउ नया मतिमरे भरी रहो दिल रा ना जाओ बरू मारे रा जाओ मरनो ना बाचनो पारे रा ना जाओ रा ना जाओ बरू मारे रा जाओ मरू न बचाओ तोड़ेरा न जाओ बड़ू मारे न जाओ मरू न बचन पारेरा न जाओ मत माया करने मंच मत माया करने मंच माया करे रहो मेर मुट्ठू मा मेरू मुट्ठू माँ मेरो छुरा रोपेरा जाऊ मेरो मुटु मा छुरा रोपेरा न जाओ।, रो जाओ दिल तोडेरा न जाऊ परु मरे नरनु नजनु पारेरा का दिन आजकलका केटाकेटीहरू कहाँ क्याम्पसमा गएर पढ्छ मम्मी आज भोलि त सबैजना फेसबुक चलाएर बस्छन् पढ्दै पर्दैनन् हाम्रो साल नानी पनि बिग्रिन्छ है धेरै जानु पर्दैन नत्र फेसबुक चलाउँदा चलाउँदै बिग्रिन्छ Facebook le Facebook le Facebook le Facebook le Malayale ma pario Facebook le Facebook le Malayude mario Facebook le Facebook le Malayale ma pario Facebook le Facebook le मलाई जिउँदै मार्यो फेसबुकले फेसबुकले मलाई जालैमा पार्यो फेसबुकले मलाई जिउँदै मार्यो फेसबुकले माया रोगले सार्यो फेसबुकले मलाई जोगिनै पार्यो फेसबुकले माया रोगले